सुन्ने नेपाली आवाज रनमाया आमा मलाई यिनीहरूले पक्रेर यहाँ जेलमा राखेका छन् तिमीहरूलाई पनि यिनीहरूले शास्ति दिनेछन् मेरो पत्र पाउनासाथ तिमीहरू एक मिनट पनि घरमा नबस्नु सम्पत्तिभन्दा ज्यान ठुलो हो साना साना कुरामा पनि न्यु खोज्दै नेपाली जाति खेद्दी छोड्ने नियति छरे यिनीहरूको भारतले पनि होस्टेमा हैसे गरिसकेको बुझियो सिङ्गे दाजुलाई साथ लिएर तिमीहरू जति सक्दो चाँडो भुटान बाहिर निस्कनु मैले आफूलाई अन्याय र अत्याचारको विरुद्ध लडाइँमा होमिदिएँ मेरो चिन्ता नगर्नु र घरमा भए जति सबैले तुरुन्तै घर छाडेर बाटो लाग्नु त्यस दिन विराजसिंह दाजुको पत्ता लगाउन घरबाट हिडेको एक घन्टापछि शमशेरको चिठी लिएर एउटा केटो चिराङ डाँडाको उसको घरमा आएको थियो मेरो दाजु जेलमा काम गर्छ मलाई मेरो दाजुले यो चिट्ठी कसैलाई नदेखाइ पुर्याउनु पठाएको केटाले भनेको थियो शमशेरको त्यस्तो चिट्ठी पाउँदा रणमाया छक्क परेकी थिई यत्रो लट्टी पुर्खाले अर्जेको जेथा चटक्कै छाडेर कसरी भनिवास लाग्नु उनी अल्मलिएकी थिइन् एकातिर जेठो छोरोको त्यस्तो चिठी अर्कातिर धनसम्पत्तिको मोह रणमायाले यसै गर्ने भनी ठहर गर्न सकेकी थिइनन् त्यसै बेला डम्फूको पोस्ट अफिसका काम गर्ने शमशेरको साथी मकनबहादुर हस्याङ फस्याङ गर्दै आइपुगेको थियो आमा छिटो गर्नुहोस् तपाईँहरू भागिहाल्नुहोस् गइहाल्नुहोस् शम्शेरको घर परिवार सबै सर्वनाश गर्ने भनेर उनीहरू आउँदैछन् अरे यताको लोभमा नपर्नुहोस् ज्यान रहे लाख हुन्छ आमा सबैलाई लिएर गइहाल्नुहोस् म यो कुरा चाल पाएर आज काममा पनि नगई आको उनीहरूको सुरागले था पायो भने मेरो पनि हाल गर्छ रुपियाँ पैसा र एक सर फेर्ने लुगा बोकेर तपाईँहरू भुटान छोड्नुहोस् बाँकी भगवान्को इच्छा म गएँ चाँडै गइहाल्नुहोस् मकरबहादुरले सासै नभेरी भनेको थियो बाबु मेरो माइलो छोरो र साइली छोरी यतै छन् जेठु जेलमा परेको छ यिनीहरूलाई छाडेर म कहाँ जाउँ रनमाया रुन लागिन् आमा आफूसँग भएका सन्तान जोगाउनुहोस् उनीहरूलाई पर्खँदा पर्खदै ती असत्य आइपुगे भने तपाईँहरू आफ्नो ज्यान जोगाउन पाउनुहुने छैन आमा भिन्ती छ अवेर नगर्नुहोस् भाउजू आमा र भाइ बहिनीलाई लिएर चाँडै यहाँबाट निस्किहाल्नुहोस् विराज र सुनमायालाई मैले भेटेँ भने म उतै पठाइदिन्छु मकरबहादुरले रनमाया र सुनके श्री अनुरोधपूर्वक सम्बोधन गरेको थियो के गर्ने त बुहारी रनमायाले सोधेकी थिइन् आमा उहाँको पनि यस्तै इच्छाको चिठी छ हामीले यहाँबाट छिट्टै हिँड्नुपर्छ सुन के श्रीले निराश भएर भनेकी थिए लत सिंहे दाजु अब यो चिराङ डाँडालाई बिदा भनिदेऊ र नमाया अलि लिएर रोएकी थिए यतापट्टि बालक हिरा र मिठो थिए भने अर्कातिर साइनी र माइलालाई छोडेर जानुपर्ने थियो धनमाया घरै थि र राममायाको पनि एक महिना अघि नै बिहे सकेकोले ऊ पनि आफ्नै घरमा थि मैले बालखकै रक्षा गर्नुपर्छ पहिले मकरले भनेको कुरा ठिकै हो धेरै सोचेपछि रणमायाले ठहर गरिन र उनीहरू बाटो लागे केही खाजा स्यामल पनि पोको पारेकी थिई सुनकेसत्रीले मिठुलाई बेला बेलामा सिङ्गे दाजुले बोक्नुपर्ने थियो हर्करीले लुगाफाटो र सके जति स्यामल बोकेकी थिई कहिल्यै टाढा हिन्डुल नगरेकी रणमाया र सुनकेस्रीलाई आफ्नो ज्यान घिसार्ने गाह्रो थियो हिरा पनि बालकै थियो उनीहरूले आफ्नो पिता पुर्खाले अर्जेको जाय जेथा सम्पत्ति सरसामान केही पनि लिएर जान सक्ने अवस्था थिएन त्यसैले रनमाया आफ्नो मुटुभरि वेदना र गहभरि आँसु बोकेर बाटो लागिन् त्यस्तै ते सुन केसरी पनि जेलमा भएका आफ्ना खसमसँगको विरहको पीडा लुकाउँदै त्यहाँबाट हिँडी स्वामी भक्त सिङ्गे दाजु र पतिभक्त हर्कली पनि पछि लागे अनायास आइपरेको यो समय देखेर अचम्म परेका हिरा र मिठु अघि लागे गोपाल सिंहलाई पोलेको जाँचे खोलाको किनारमा पुगेपछि रनमायाको भक्कानो फुट्यो नरुनु भन्छौ निष्ठुरी मैले के अपराध गरेकी थिएँ र यो बिजोग हेर्नु पर्यो भोग्नु पर्यो मैले रनमायाका भक्कानोले सबैका आँखामा आँसु उम्रे भाउजू अब रुनु त जिन्दगीभर छ यी बालकलाई ठेगानमै पुर्याइदिऊ सिंगे दाजुले सम्भावित आतंकलाई दृष्टिगत गरी रनमायालाई त्यहाँ अल्मलिन दिएन त्यसैले मुटुभरिभरिएका वेदनालाई धितमुन्जेल पोख्न पनि नपाई रनमायाले बाटो लाग्नु परेको थियो लगातार दुई दिनसम्म शर्भा सिंहको बाटो जङ्गलै जङ्गल हिँडेर उनीहरू भारतको झारबारी पुगे त्यहाँबाट उनीहरू बसमा चढेर सिलगढी सहरमा आइपुगे मोटोरको रमझम ठुला ठुला घर भएको यो शहर देखेर उनीहरू अझै अचम्ममा परेका थिए त्यहाँ पुग्दा नपुग्दै भुटानका विभिन्न गाउँबाट लगारिएका थुप्रै नेपालीसँग पनि उनीहरूको भेट भयो त्यसो त झारबारीको सरलपाडा पाटगाउँ र अखौँबाट पनि भुटानको दागाना चिराङ र सर्भाङ जिल्लाको सुरे गुलेफु आदि ठाउँबाट लखेटिएका र भागेर आएका थुप्रै नेपालीसँग उनीहरूको भेट भइसकेको थियो एउटा होटलमा सबैले खाना खाए घरबाट हिँडेपछि आज दुई दिनपछि खाएका थिए उनीहरूले अरू साथी पनि भेटेकाले उनीहरूलाई धेरै ढाडस भएको थियो मेरो सुनमाया र विराजले के गरे होला नि आमा भनेर खोज्दा हुन् रनमाया बुढी बाटोभरि रोएकी थिइन् उनका आँसु भएका थिएनन् सिलगढी आइपुग्दा उनीहरूको झन्नै पचपन्न साठीजनाको एउटा हुलै भएको थियो रनमायाले सबैसँग चिनापर्ची गर्दै जाँदा थाहा पाउँदै गइन् कसैका छोरा उतै थिए कसैका छोरी कसैका त पति नै उतै थिए सबैको पिरबारे सुन्दै जाँदा रनमायाको पीर पनि बाँडिएको थियो भारत बसे भूटानी भोटे भने सिने मुक्ति पाया थे सुनने किताब साहित्य आवाज, आवाज को